नमस्कार कार्यक्रम तार्किक निष्कर्षमा तपाईँहरूलाई हार्दिक स्वागत छ साथमा छु म अर्जुन कार्यक्रम तार्किक निष्कर्ष समाजमा रहेका विभिन्न सवालहरूमा छलफल चलाउनको लागि तयार गरिएको हो कार्यक्रमका अहिलेसम्मका अङ्कहरूमा हामीले शिक्षा स्वास्थ्य रोजगार गरिबी निवारण लगायतका विषयहरूमा छलफल गरिसकेका छौं कार्यक्रमको आजको अङ्कमा का हामी महिलाहरूको महान चाड तीजका बारेमा छलफल गर्दैछौ नेपाली महिलाहरूले धूमधामसँग मनाउने तीज पर्व आउन अझै केही दिन बाँकी छ तर तीजका नाममा विभिन्न कार्यक्रमहरू एक महिना अगाडिदेखि नै शुरू भइसकेका छन् यसरी कुनै चाडपर्व शुरू हुनुभन्दा अगावै चाड़का नाममा हुने यस्ता क्रियाकलापहरूले समाजमा पारेको असरका बारेमा हामी आज छलफल गर्दैछौ आजको बहसको विषय रहेको छ तीज अगावै तीज मनाउने प्रचलनले तीजलाई विकृत बनाएको छ बहसमा पक्षतर्फबाट सहभागी हुनुहुन्छ पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक गीता शिवाकोटी र कुटीटाँडा उच्च माध्यमिक विद्यालयका शिक्षक विमला दुलाल यसै यसको विपक्षमा कुरा गर्न हामीसँग हुनुहुन्छ अन्तरपाटी महिला सञ्जाल दोलखाका अध्यक्ष पार्वती खड्का र सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका सचिव कमला स्ने यसै गरी बहसमा सहभागी हुने अन्य महानुभावहरू हुनुहुन्छ अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवं संविधान सभाका पूर्व सभासद शान्ति पाख्रिन छोरोल्पा नर्सिङ कलेजका प्रिन्सिपल लक्ष्मी मरासिनी र रेडियो सैलुङबाट प्रसारण हुने कार्यक्रम अपाङ्ग सरकारकी उत्पादक गीता लक्ष्मी शिवाकोटी अब हामी आजको बहस शुरू गर्छौ बहस शुरू गरौं गीता शिवाकोटीबाट तीज चाहिँ एक महिना अगाडिदेखि मनाउने प्रचलन चलिरहेको छ र यसले मलाई लाग्छ समाजलाई तीजलाई धमिल्याउने काम गरे जस्तो लाग्छ किनभने तीज एउटा हिन्दू महिलाहरूको महान् हुँदा हुँदै पनि हामी कत्तिको सक्षम छौ एउटा पर्व एक महिना अगाडिदेखि मनाउन र हामी कत्तिको फुर्सदी छौं एउटा पर्व एक महिना अगाडिदेखि मनाउन र अन्तर्राष्ट्रिय क्षेत्रमा नै सबैलाई थाहा छ हामी प्रत्येक नेपालीले केही न ने ऋण के बोकेर बसिरहेको अवस्थामा विभिन्न किसिमका महँगा महँगा गहना लुगा पहिरने नाच्ने गाउँदै हिँड्दाखेरि यसले कत्तिको सान्दर्भिकता दर्शाउँछ र मलाई लाग्छ यसो गरिरहँदाखेरि कुनै दिन हामी जस्ता सर्वसाधारण महिलाहरूका हातबाट तिज पो नै हो कि कसैले बोलाउँछ हामी जानुपर्छ मिठा मिठा परिकार खुवाउँछ अनि महँगा महँगा गहना लगाएर देखाउँछ राम्रा राम्रा लुगा कपडा लगाएर देखाउँछ त्यसपछि हामीलाई केही उपहार पनि दिएर पठाउँछ अब एहोरो त हुँदैन माया दोहोरो हुन्छ अनि खानपिन पनि दोहोरो हुन्छ इष्टमित्र पनि दोहोरो रूपमा रहन्छ काहीँ गएर खाइन्छ भने कसैलाई बोलाएर खुवाउनु पनि पर्ने हाम्रो प्रचलन छ यो प्रचलन अनुसार म कसै कहाँ गएर खाएपछि मैले कहीँबाट केही ल्याएपछि मैले पनि बोलाउनु पर्ने हुन्छ यसरी बोलाउन मेरो आर्थिक अवस्थाले भ्याउँछ भ्याउँदैन मेरो श्रीमानको कमाई अथवा मेरो कमाईले एउटा तिजलाई एक महिना अगाडिदेखि मनाएर सारा यो एउटा बिहा पार्टी जस्तो गर्दा गर्दाखेरि यसले कतिको सान्दर्भिकता दर्शाउँछ एकातिर पाटो छ भने अर्कोतिर हामीले भई नभई ग्यारेन्टीकै भए पनि गहना किनिरहँदाखेरि हाम्रो देशको आर्थिक अवस्थालाई हेर्दाखेरि गहना पनि हामीले बाहिरबाट झिकाउनु पर्ने अवस्था छ र यो देशको अर्थतन्त्र चाहिँ बाहिरिरहेको जस्तो मलाई महसुस हुन्छ यसपछि अन्तर पार्टी महिला संजाको तर्फबाट पार्वती खड्का हुनुहुन्छ उहाँहरूले केही दिन अगाडि विशेष कार्यक्रम सञ्चालन गर्नुभएको थियो अगाडि नै कार्यक्रम गर्नुको फाइदा चाहिँ के थियो हामी महिलाहरूको चाड हो मनाउनु पर्छ तर तडक भडक नगरिकन मनाउने भन्ने हामीले सन्देश दिनको लागि साथीहरूले भन्नुभयो यो विकृति हो तर विकृति होइन एउटा संस्कृतिलाई जोगाउँदै लानु विकृति होइन जस्तो लाग्छ मलाई हाम्रो एउटा परम्परा अथवा नेपाली महिलाहरूको चाडको रूपमा यसलाई मनाइन्छ चिजलाई चाहिँ हामीले विशेष ध्यान दिएर र विशेष तरिकाले महिलाहरूको चाडहरू भनेर मनाइन्छ र यसलाई मनाउनु त पर्छ तर सन्देश के दिन सक्नुपर्छ भने हुनेले खाने मात्रै होइन कि नहुनेले नै खाने र नहुनेले नै मनाउनु सक्ने तरिकाले सन्देश दिएर यो चाड मनाउनु पर्छ जस्तो लाग्छ मलाई अहिले भर्खर गीता शिवकुटीजीले एउटा सन्दर्भ उठाउनु आर्थिक अलिक बढी कस्तो लाग्छ हुन त उहाँले भन्नुभएको कुरा स्वाभाविक हो तर पनि आर्थिक खडल बढ़ाइरहेको छ भने हामी जस्तो एउटा सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरूले त्यसको लागि सन्देशमूलक कसरी यो आर्थिक खडललाई समान रूपमा हेर्ने र कसरी समान रूपमा लैजाने भन्ने किसिमको सन्देश दिनुपर्छ र जति पनि अहिले कतिपय संस्था र अखिल नेपाल महिला संघले नगर कमिटीले मनाइराख्यो आज मात्रै ती कार्यक्रम गर्यो त्यो सन्देशमूलक हुनु पर्यो तर त्यो विकृति र विसङ्गतिको रूपमा होइन कि सन्देशमूलक हुनुपर्छ जस्तो लाग्छ त्यसपछि हामीसँग बिमला दुलाल हुनुहुन्छ तीज विशेष मनाइरहेका छौँ यदि यसलाई सन्देशमूलक ढङ्गले मनाउँछौ भने ठिकै छ तर मर्यादा र महत्वलाई घटाउने हिसाबले अनि हुने खानेको निम्ति आडम्बर देखाउने तीजलाई चेलिब्रेटीको भावनालाई व्यक्त गर्ने भन्दा पनि हीनताबोध थप्ने काम चाहिँ गरेको छ जस्तो लाग्छ र समय स्रोत साधनको दुरूपयोग नै भएको हो कि यदि त्यसरी गर्ने हो भने पारिवारिक र सामाजिक बोझको रूपमा पो तीज थपेर गएको छ कि जुन हामीले चाहिँ संस्कृतिलाई जोगाउँदै लानु पर्नेमा हामीले तीजको माध्यमबाट महिलाहरूलाई चाहिँ आत्मसम्मान गर्नुपर्नेको सट्टा यदि हामी चाहिँ हाम्रो आत्मसम्मानलाई माथि उठाउनुको सट्टा चाहिँ हामीले घर गहना हुने खानेले मात्रै मनाउने पटक पटक भेटघाट हुने यसबाट चाहिँ सन्देशमूलक कार्यक्रमहरू का नहुने हो भने हामीले मनमा लागेका कुण्ठाहरू व्यक्त गर्ने पारिवारिक र सामाजिक सम्बन्ध जोड्ने पवित्र माध्यमको रूपमा परिणत सट्टा हामीले चाहिँ आफ्नो आत्मबल घटाउने हिसाबले तीज मनायौँ भने चाहिँ यो बेठिक हुन्छ भन्ने लाग्छ र एउटा अङ्ग्रेजीमा मैले सम्झेको छु इफ आइएम नट ओके okay, सो so युआर अल्सो नट ओके okay. आफू ठिक छैन भने त्यसको आँखामा अर्को पनि बेठिक हो भन्ने सोच्छ त्यसले गर्दा यो संसार परिवर्तन गर्ने कुरा चाहिँ आफैबाट सुरु गर्नुपर्छ भन्ने कार्यक्रममा उपस्थित हुनुभएको छ सामुदायिक मनो उपभोक्ता तर्फबाट तर उहाँ अखिल नेपाल महिला सङ्घसँग पनि सम्बद्ध हुनुहुन्छ जसले चिज विशेष कार्यक्रम भर्खरै सम्पन्न गर्यो बिमला दुलाल गीताजीबाट कुरा आयो यसले कि हामी गरे जस्तो लाग्छ तपाईँहरूलाई विशेष गरेर अब गीताजी र हाम्रो बिमला म्याडमले भनेका केही हदसम्म हामी चाहिँ सहमत हुनुपर्छ अहिलेसम्मको यो देखिएको कुराहरूमा तर म के भन्न चाहन्छु भने हामीले चाहिँ तिज मनाइरहँदा तिज आउनुभन्दा केही अगाडि नै हामीले तिज मनाइरहँदा आम नेपाली महिलाहरूले चाहिँ जस्तै मैले यहाँनिर पुरुष दाजुभाइलाई दोसाउन खोजेको होइन मैले भन्नु खोजेको के भने पुरुषहरूको ग्यादरिङ गर्ने ठाउँ थुप्रै हुन्छ होइन क्यासिनो हुन्छ अनि दोहोरी साँझ हुन्छ विभिन्न किसिमका होटलहरू हुन्छन् विभिन्न किसिमका गोष्ठी सेमिनारहरू हुन्छन् तर त्यहाँ चाहिँ हामी केही अलि अगाडि बढेका महिलाहरू अथवा प्रसस्त पैसा भजार एरिया में शहरी एरिया में बस्ने महिला तो खाल रुक तर नितांत ग्रामीण लेवल में बस महिला यो खाल गिंग भेटघाट जमघट करने अवसर पाईक अम हमें दुईव चाहे तीज विशेष कारक्रम एकदम संदेशमूलक ढंग ने संचालन करो कौं भादा हमारा नितांत ग्रामीण क्षेत्र में रहकर महिला इस तीज मना सको रही भहसूस हो सदेश जाओस् हमारा गांव का दीदी बहनी लाई हाम्रा आमाहरूलाई जस्तै बजारमा हामी तिज मनाउन मन्दिरमा दर्शन गर्न हाम्रा गाउँका दिदी बहिनीहरू आउँदा बजारमा बस्ने दिदीबहिनीहरूले महँगा गहना होइन झकी झकाउ भएका साडीहरू लगाएर आउँदा उनीहरूले आफूलाई चाहिँ हिन्दा बोध गर्ने हामीसँग रहेनछ हामी चाहिँ गरिब रहेछौँ अथवा नहुने रहेछौँ हामी चाहिँ हुँदा खाने र हुने खानेमा फरक रहेछ भन्ने खालको महसुस नहोस् किनभने हामीले पनि जिल्लामा भएका अगाडि बढेका महिलाहरूसँग पनि यसरी ग्यादरिङ गरेर चाड मनायौँ तिज मनाएको तथापि मलाई त के लाग्छ भने कतिपय दिदीबहिनीहरूले जस्तै हामीले गरेका आजसम्म हामीले गरेका कार्यक्रमलाई नै तिज विशेष भनेर मनाइसक्नु भएको छ पर्सिको दिन उहाँहरूलाई मतलब छैन होइन किनभने रमाइलोका किसिमले गर्नुभयो नि उहाँहरू चाहिँ खुसी हुनुभयो ह्याप्पी हुनुभयो तपाईँको शुभेच्छामा हामीले आयोजना गरेको तिज विशेष कार्यक्रममा एउटा चाहिँ मनस्थिति नभएको महिला पनि यति धेरै खुसी भएर तिज मनायो त्यो हामीलाई एकदम खुसीको क्षण थियो होइन एकदम खुसी लाग्ने एउटा चाहिँ सन्दर्भ थियो त्यसैले विशेष गरेर हामीले यो अगाडि नै जुन तिजको विशेष दिन छ त्योभन्दा अगाडि कार्यक्रम किन गरिरहेका छौँ त भन्दा विशेष हामीले सहरी क्षेत्र बजार क्षेत्रका महिलाहरूको साथै ग्रामीण क्षेत्रमा बस्ने महिलाहरूलाई पनि सन्देशमूलक सन्देशहरू जाओस् सही सन्देशहरू जाओस् भन्ने ढङ्गले चाहिँ हामीले यो तीज विशेष कार्यक्रम मनाइरहेको छौँ साथै हामीले समयको सा सदुपयोग र आर्थिक खाडलका कुरा गरिरहँदा हामीले त्यस्तो धेरै महँगो गरेका छैनौँ सहभागी सा साथीहरूलाई हामीले पैसा तिराएर रा, त्यहाँ सहभागी गराएका छैनौँ र अर्को कुरा चाहिँ जो सहभागी हुनुभएको छ जसले चाहिँ आजको कार्यक्रममा उहाँ सो त स्फूर्त रूपले आउनु भएको छ होइन हामीले आउनुहोस् भन्दा आउनु भएको छ भने कतिपय आफ्नो काम विशेषले आउनु भएको छ यहाँ सहभागी हुनुभएको छ कतिपय चाहिँ त्यही कार्यक्रमको लागि भनेर जहाँ इच्छा त्यहाँ उपाय हुन्छ उहाँहरू आफ्नो इन्ट्रेस्टले आफ्नो चाहनाले आउनु भएको छ भने त्यसलाई उहाँहरूले त्यसलाई पनि त्यो कार्यक्रममा सहभागी हुनु हु त्यो समयको सदुपयोग गरेको उहाँहरूले भन्ने लाग्छ आर्थिक खारलको कुराहरूमा जानुभयो भने जसले जो महिलाहरू चाहिँ आधुनिक गहनाहरू पहिरेर आधुनिक ड्रेसहरू पहिरेर चिज मनाउनुहुन्छ त्यसले अर्थतन्त्रलाई केही खल पुर्याएको हुन सक्छ तर आम नेपाली महिलाहरूले अर्थतन्त्रलाई नराम्रोतिर धकेलेको हो भन्ने चाहिँ मलाई लाग्दैन भनिसकेपछि त्यसले संस्कृति एकदम हामीलाई संस्कृति संरक्षणमा एकदम ठुलो टेवा पुगोस् भनेर हामीले उपाय गरेर कार्यक्रम सञ्चालन गरेको र गर्नुपर्छ भन्ने पनि लाग्छ शान्ति पासिङसँग आउँछौँ जो चाहिँ अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र संविधान सभाको पूर्व सभासद पनि हुनुहुन्छ उहाँलाई के लाग्छ यस्तो कार्यक्रमहरूले का साँच्चीकै संस्कृति संरक्षणमा सहयोग गरेका कि अहिले पनि कुरा उठ्यो यसलाई जन्माउन पो भूमिका खेलिरहेका छन् यो जुन खालको छलफल गरिरहेको छ तर मैले के देख्छु भने मैले अहिले एउटा मलाई के याद आयो भने फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार जुन आनी छोयङले गाउनु भएको छ त्यो गीत याद आएर अहिले आए जुन ढङ्गले तिज मानिरहेका छन् र यो दोलखामा पनि अहिले दुई पटक कार्यक्रम भयो अखिल नेपाल महिला सङ्घ सहितको संयुक्त रूपमा सत्रवटा सङ्घ संस्थाहरूले संयुक्त मनायौँ र आजै पनि भर्खरै नेकपा एमाले नगर गाउँ कमिटी र अखिल नेपाल महिला सङ्घ नगर समितिले पनि संयुक्त रूपमा आज आयोजना गरेका त्यो भर्खरै सकेर हामी यो छलफलमा सहभागी छौँ यो छलफलमा सहभागी भइरहँदा मलाई चाहिँ के लाग्छ भने मैले गरेको अनुभूति चाहिँ यहाँ चाहिँ दुईवटा वर्गहरूको लडाईँ छ र अभिव्यक्ति ंगलेटा हुगाने वर्ग मैं लगे अनुभूति दुईट कार्यक्रम में मैं वक्त नहीं थी रो अनुभूति मैं पाए जुन सत्ताईस गते कार्रम एाने वर्ग समेटे इससे तीज आउनभंदा यह दुई चार दिन अगाड़ी होना तो आज को कार्यक्रम में हुआ खाने वर्ग को इसके बड़ी भाग बड़ी सहभागिता कराने खाने लाने लुगा देखि लानेकुरा हरेक पल छ र यसमा चाहिँ के छ भन्दाखेरि एक आपसमा चाहिँ सद्भाव अनि एक आपसमा सम्मान गर्ने एक आपसमा चाहिँ नेपाली महिलाहरूको महान् चाट तीजलाई चाहिँ एउटा माध्यमको रूपमा हिजो हामीले के भनेर मान्थ्यौं हिजो घर घरमा हुने खानेहरूले धेरै परिकारहरू बनाएर खाने र हुँदा खाने खानेहरूले चाहिँ अरूको टुलुटुलु हेरेर बस्ने बाध्यता र आँसु खसालेर बस्ने बाध्यता थियो भने आज चाहिँ सामूहिक रूपमा सबै सामूहिक रूपमा जिल्लावासीहरू भएर सबै दिदीबहिनीहरू विभिन्न विचारका दिदी विभिन्न वर्गका दिदी बहिनीहरू विभिन्न सेक्टरमा चाहिँ रोजगार भएका दिदी बहिनीहरू दाजुभाइहरूलाई निमन्त्रणा गरेर चाहिँ यो तिस संयुक्त रूपमा मनाएको छ यसले चाहिँ दोलखा जिल्लामा मात्र नभएर अहिलेको परिवेशमा जुन अहिलेको बदलिँदो परिवेश छ त्यसमा पनि एउटा संवैधानिक सङ्कट परिरहेछ अनि राजनीतिक सङ्कट परिरहेछ यसले दोलखाबाट यस्तो सन्देश गएको छ कि साँच्चै सहमति सहकार्य गर्दा नै जुनसुकै कुरा सफलता हुन सक्छ र सफलता पाउन सक्छ भन्ने कुराको सन्देश गएको छ आम नेपालीहरूको मुद्दा भनेको एउटै हो त्यो भनेको अहिलेको संविधान निर्माण हो संविधान निर्माण हुनको लागि पनि तिमी नेताहरू एक ठाउँमा आऊ सहमति गर र अहिलेको जुन संवैधानिक सङ्कट छ त्यो संवैधानिक सङ्कटलाई यसलाई चाहिँ समाप्त गरेर देशलाई एउटा निकास दियो भन्ने खालको सन्देश चाहिँ अहिलेको दुईटा कार्यक्रमले पनि यो सन्देश पठाएको छ यो सन्देश मूलक मैले तपाईँलाई यहाँनिर रोकेँ है राष्ट्रिय पत्रिकाहरू अर्थात् टेलिभिजनहरू जहाँ चाहिँ एक महिना अगाडिदेखि नै तिजको दर्खाने कार्यक्रमहरूका चन्नाहरू सङ्कलन हुन्छ हामीले आज कुरा गरिराखेको चाहिँ यस्तो खालको क्रियाकलाप गर्दाखेरि चाहिँ यसले जुन पार्ने तीस एक महिनादेखि अगाडि नै जुन चन्द संकलन गरेर होइन रेस्टुरेन्टमा गएर पार्टी प्यालेसमा गएर एकदम भरि भराउ रातो लुगाले सजिएर अब मैले त देखा पनि छैन पन्ध्र सोह्र हजारको बिस हजारको त साडी नै हुन्छ अरे अनि मान्छेहरू छटके तिलरी लाएर जुन खालको चाहिँ महिलालाई एउटा विलासितमा महिलालाई एउटा पात्र बनाइन्छ नि त्योबाट मुक्त पनि होस् अर्को कस्तो भने रेस्टुरेन्टमा गएर पार्टी प्यालेसमा गएर ठुल्ठुलो महँगा होटलहरूमा गएर चाहिँ हुने खानेहरूले जुन गरेको छ त्यो विकृतिको अन्त्यको लागि त्यस्तो होइन हामीले सामूहिक रूपमा पनि तीज मनाउन सक्छौ जसको दाजुभाइ जसको चाहिँ आफन्त भन्ने हुँदैन जो चाहिँ आफ्नो घरमा तीजमा माइत मान्न नपाएर आफ्नो घरमा सीमित रहेर एकदम कुण्ठित भएर बस्नुपर्ने अवस्था हुन्छ त्यस्तो होइन कि हामी सामूहिक रूपमा मनाऊ र हाम्रो जे जस्तो छ त्यसलाई नै एउटा चाहिँ तीज मनाऊ भन्ने सन्देश पनि हो यो मैले चाहिँ के देख्छु भने यो सकारात्मक हो किन सकारात्मक मान्दछु भने दुईटा कार्यक्रम सहभागी भएको हुनाले यसमा पहिलाकै लुगाहरू मैले देख्छु तर सफा होइन र सबै एउटा सौहार्दपूर्ण वातावरणमा चाहिँ एक आपसमा चाहिँ आपसी मेलमिलापको वातावरण चाहिँ यसले सिर्जना गरेको छ यसलाई हामीले पोजिटिभ मान्नुपर्छ किनभने तपाईँले जुन विकृति आउने भनेको चाहिँ कस्तो हो भने यसले त एउटा हाम्रो हिजोदेखिको परम्परा संस्कृतिहरूलाई पनि निरन्तरता दिएको छ र हिजोदेखिको अनि जुन हाम्रो चाहिँ कुसंस्कारहरू छ त्यो कुसंस्कारको अन्त्य गर्न पनि यसले चाहिँ एउटा प्लेटफर्म बनाएको छ त्यसैले चाहिँ सकारात्मक यसपछि म दोलखामा रहेको छोरो नर्सिङ कलेज छ जसको प्रमुख हुनुहुन्छ म त अब स्वास्थ्यसँग सम्बन्धित भएरै बोल्न चाहन्छु किन भन्दा जुन तिज विशेष कार्यक्रमहरू छ यो एकै दिन मनाएर चाहिँ अलिकति नपुग्ने नै हुन्छ किनभन्दा हामीले एक महिना अगाडि मनाउनुलाई मैले त्यति नेगेटिभ मान्दिनँ किन भन्दा स्वास्थ्यमा हेर्दाखेरि पनि महिलाहरूले वर्षभरि आफू बिजी बिजी बिजी भएर काम गरिरह हुन्छ सधैँ घर धन्दा हुन्छ यो एउटा आधारभूत आवश्यकता भनिन्छ रिफ्रेसमेन्ट त्यो चाहिँ चाहिन्छ तर चाहिँ यसलाई मनाउँदाखेरि विकृतिको रूपमा होइन एक आपसमा आफ्नो दुःख सुख सातेर र रा, चाहिँ दुई चार शब्द भए पनि आफ्नो गुनासोहरू पोखेर तडक भडक नगरिकन आफूले सक्ने किसिमबाट महिलाहरू जम्मा भएर भेडा भएर जुन पहिला पहिला ग्रामीण भेगहरूमा पनि साउने सङ्क्रान्तिदेखि तीज आयो भन्ने चलन त मैले आमा बुवादेखि नै सुनेको र चाहिँ त्यतिखेर बुवा आमाहरू पनि बसेर दिनभरि काम गर्नुहुन्छ बेलुका चाहिँ एकछिन बसेर ताली बजाएर मादल बजाएर पुराना हाम्रा जुन सांस्कृतिक बाजाहरू बजाएर तीजको रमाइलो रमाइलो गीतहरू देशको अवस्था आफ्नो अवस्था पोखेर त्यो गानु त एकदमै राम्रो लाग्थ्यो मलाई त्यस कारणले गर्दा पनि मैले चाहिँ यो तीज विशेष तीज कार्यक्रमलाई चाहिँ एक दिन नमनाएर जस एक महिना अगाडि मनाउनुलाई चाहिँ नेगेटिभ रूपमा मान्दिनँ र स्वास्थ्यको लागि पनि यो चाहिँ एकदमै लाभदायक एक छ किन एउटा निस्विसियासको कुराले पनि दुःख सुख गरेर भए पनि जुटाएर महिलाहरूले राम्रो खान पाउँछ अर्को चाहिँ दुई दिन गर्ने कामलाई एकै दिनमा सकाएर आज चाहिँ रमाइलो गर्न जानुपर्छ भने उनीहरू एकदमै मानसिक तनावबाट मुक्त हुन्छ रिफ्रेसमेन्ट हुन्छ उनीहरूको तनावहरू त्यो दिनमा हट्छ रमा कर दुख पीड़ा जो अब समाज में हने घर को परिवार होने श्रीमान बोसुके होने तो पीड़ा एक दिन भे उ एकदम मुक्त होता खरी उ तनाव मानसिक रोग इस कम कर आधुनिक तीज भाषा जो एकदम पार्टी पैलेस में जो सा गहना को जो प्रदर्शन करने कम्पिटिशन करने फेशन शो करने विकृति हो क्या सब महिला सकते एन धर्ीज अगाडिदेखि मनाउनु चाहिँ पर्छ तर आफूले जसरी सक्छ आफ्नो स्थिति अनुसारले महिलाहरू बसेर रमाइलो गर्नुपर्छ अब आफन्तहरूकोमा खान जाने आफुले बोलाउने त्यो पनि पालो पालो गर्नुपर्छ किन भन्दा एकै दिन एउटा मात्रै पेट हो एकै दिन खाने डायरिया लाग्ने अरू बेला भोकै बस्ने त्यो चाहिँ राम्रो होइन किन आज मामा घर जाउँ खाऊ भोलि आफ्ना माइत जाऊ पर्सि आफ्नै गरेर खाऊ अब भोलिपल्ट भान्जीहरूलाई बोलाउँ किन कर्मिक रूपले चाहिँ उनीहरूले एउटा पोषण खान पाउँछ त्यस यो एकै दिन मनाउनु दुई दिन मनाउनु त्यो चाहिँ स्वास्थ्यको लागि चाहिँ राम्रो होइन स्वास्थ्यको लागि मनाउँदाखेरि चाहिँ हामीले ठिकै हुन्छ एक महिना अगाडि जुन मनाइन्छ यो परा एकदम पुर्खादेखि नै चलिआएको चलन चाहिँ हो तपाईँले चाहिँ एउटा कुरा यो स्वास्थ्य सामाजिक सम्बन्धका कुराहरू गर्नुभयो जसले चाहिँ अगाडिदेखि बस्दाखेरि सामाजिक सम्बन्धहरू सुमधुर हुने कुरा गर्नुभयो अर्को कुरा तिजमा चाहिँ पानी पनि नहेकन व्रत बस्ने एउटा खालको चलन छ धेरै महिलाहरूले सुनिराख्नु छ यो चाहिँ स्वास्थ्यको लागि कतिको फाइदा जान क्यापे के छ त्यो पनि भनिदिनुहोस् मलाई के लाग्छ भने अहिले चाहिँ जबरजस्ती पनि कति ठाउँमा गर्ने चलन छ त्यस्तो चाहिँ गर्नु हुँदैन ठिकै छ हामीले चाहिँ अघिल्लो दिन राम्रोसँग डाइट यदि बाह्र बजीसम्म खाइएको छ भने त्यसले भोलिपल्ट हामीले चाहिँ नहाइकन बस्न सकिन्छ तर पानी पनि नखाने कुरामा चाहिँ म मान्दिनँ किन भन्दा हाम्रो शरीरलाई चाहिँ प्रत्येक घण्टा त्यतिकै हामीले जति हाम्रो शरीरबाट जुन विकार निस्किन्छ त्यति नै हामीले खानुपर्छ त्यसको लागि पानी चाहिँ अत्यावश्यक नै हुन्छ ठिकै छ एक दिनको लागि चाहिँ हामीले अन्नपात नखाएर व्रत बसौँ रमाइलो गरौं तर त्यो नाच्ने उड्ने काममा कतिपय महिलाहरूको स्वास्थ्य बिग्रिन्छ त्यस गर्दा सक्नेले नखाउ नसक्नेले चाहिँ खाऊ फलफूल खाऊ ल भात नखाउँ अरू फलफूल दुधहरू जसलाई चाहिँ हामीले शुद्ध साहारी खाना कुराहरू खाएर चाहिँ हामीले व्रत बस्न सक्छौ कुनै पनि पौराणिक ग्रन्थमा लेखेको छैन कि नखाइकन बसेमा त्यसको चाहिँ बसे फल प्राप्त हुन्छ भनेर बुवाहरू पूर्व पनि भएको कारणले ग्रन्थहरू पनि सुन्ने मलाई एकदम मनपर्छ त्यस कारणले गर्दा कुनै पनि ग्रन्थमा कसैले पनि पानी पनि नखाइकन बस्नु राम्रो भनेर कुनै पनि ग्रन्थमा लेखेको चाहिँ छैन त्यसकारणले त्यो चाहिँ मैले राम्रो मान्दैन स्वास्थ्यको लागि पनि र कसैको अब सामाजिक एउटा विकृति ल्याउने निम्टाउने खालको त्यो पानी नखाइकन ना दिनभरि नाच्ने बस्ने श्रीमानको लागि भन्ने त्यो चाहिँ अलिकति हुँदैन श्रीमानहरूले कहिले पनि हाम्रो लागि केही नखाइकन बसेको दिन हुन्छ त त्यस्तो छैन भने महिलाहरूले किन त खाएरै रमाइलो गर्ने यदि उनीहरूसँग माया मान्नु छ माया पाउनु छ भने त्यो नखाइकन दुःख कष्ट गरेर त्यो धर्म प्राप्त गर्ने माया लिने त्यो कुरालाई चाहिँ म चाहिँ पोजिटिभ मान्दिनँ पेट बस्ने कुरा छ त्यसले स्वास्थ्यलाई एकदमै हानि गर्छ ठिकै छ बेलुका धेरै खाएको मान्छेहरूले यदि इच्छा होइन उसलाई तन्न छ भने अर्को दिन हल्का खानु त्यसमा फलफुल खानु र चाहिँ दुधहरू अलि हल्का खानेकुराहरू खानु त्यो चाहिँ एकदम राम्रो हो तर चाहिँ एकदमै भोकै बस्नु पानी नखानु भन्ने चाहिँ त्यो चाहिँ त्यो चाहिँ सायद अहिले आएको विकृति चाहिँ हो पहिला पहिला त्यस्तो थिएन हाम्रो आमाहरू बस्नुहुन्थ्यो फलफुल खानुहुन्थ्यो हामीलाई पनि फलफुल खाने व्रत बस्ने गरम भन्नुहुन्थ्यो त्यो चाहिँ मलाई चाहिँ राम्रो लाग्थ्यो एकदमै हुन्छ <laughs> यसपछि हामी रेडियो सोइलुङको कार्यक्रम उत्पादक हुनुहुन्छ अपाङ्ग सरकार उत्पादन गर्नुहुन्छ गीतालक्ष्मी सिवाकोटी पनि हामीसँग हुनुहुन्छ उहाँ चाहिँ शारीरिक रूपमा असक्षम पनि हुनुहुन्छ उहाँको धारणा चाहिँ तीज मनाने विषय में हमी भाई एक विद्वान एकदम पढ़कर शिक्षित अब हम यहां दीदी आमा दीदी इसमें पोजिटिव रेगेटिव पक्ष छ पोजिटिव रेगेटिव पक्ष का विषय में कई क्र करना अगा तीज मनाने भन्ने मैं व्यावहारिक रूप संभव लग्देन तेरी एक महीना अगाकिलो भड़किलो तरीका मनाने अघि भन्न भी हम आमा दीदी बहनीह एकदम भड़किलो तरीका मनाने समाज विकृति फैला विसङ्गति फैलाउने यस्तो किसिमको चाहिँ महँगा महँगा पार्टी प्यालेसमा जाने फेसन देखाउने आधा शरीर नाङ्गो देखाएर चाहिँ डिस्कोमा गएर तीज नाच्ने एक महिना अगाडिदेखि नि सहर बजारको मान्छेहरूले एकदम अव्यावहारिक चाहिँ नि त्यस्तो प्रदर्शन गर्ने कुरामा त्यो चाहिँ म पनि सहमति जनाउँदिन त्यस्तो चाहिँ राम्रो कुरा पनि होइन चार पाँच दिन अगाडिदेखि कम्तीमा पनि तीज आउनुभन्दा चार पाँच दिन अगाडिदेखि अथवा दस पन्ध्र दिन अगाडिदेखि गाउँमा बस्ने दिदी बहिनीहरू यदि फुर्सदीलाई छन् भने तीजमा रोदी नाच्ने रमाइलो गर्ने एकदम तीज को चुटका ग तीजा परंपरागत एकदम रमाइल चाड़ो इस संस्कृति को रूप में मन खोजने तेरा अलग पोजिटिव नहीं मान रहा तीज आऊन भाई दुई तीन अगाड़ी देखि नीज मना शुरू कर इसलिए म खास नेगेटिव रूप में लिन्न एक महीना अगाड़ी देखिने फैसन देखा नाच्चने दे ऊर्ने आधा शरीर देखाने लुगा कपड़ा अलग कम लाने अथवा एकदम महंगो महंगो लुगा देखा शरीर को अंग देखिने खाले पातलो कपड़ा लगाए विसंगतिपूर्ण तरीका गीत गाने अबी अंग्रेजी संस्कृति हो कि होीज मनाई रखा छाड़ कोत्सव गई तुम कन्सर्ट गई भिशिम को चिनी नचिनी किसिमें कांड म्यूजिक सीखा खरी म्यूजिक स्कूल में, में अब देखियो कुछ आंखा देखू भ्रष्टिबीण को काम आखा जस्तु मेरे मैं धे अनुभव करे मैं धरें कन्सर्टह कार्यक्रम में लगियो मैं तीज को गीत सुनाए आपने मौलिक तरीका अब देखि पन्ध्र दिन अगाडिदेखि नै तीज मनाउनु गामा बसेर दुःख सुख बाँध्नु दिदी बहिनीहरूसँग आपसी रमाइलो गर्नु त राम्रै मान्छु मैले भनिसकेपछि त्यसमा चाहिँ यो जुन मौलिकता हाम्रो छ हामीले जुन मनाउँदै आएका छौँ त्यो चाहिँ हराउनु भएन मौलिकता हराउनु भएन हाम्रो संस्कृति हराउनु भएन हिजो आज गी गीत गी सङ्गीतकै कुरा गर्ने हो भने पनि आमा बुबाको गीत सङ्गीत छैन माइत जाने कुराको गीत सङ्गीत छैन हक अधिकारसँग सम्बन्धित देशको संविधानसँग सम्बन्धित भनौँ न देशको समसामिक विषयसँग सम्बन्धित गीतहरू एउटै पनि आएको छैन अहिले गीत सङ्गीत कृति देखि अब तो एकदम विकृति देखिए मैं अब एकदम रेडियो में पूरा रेडियो सैलुंग भनौ अथवा अन्य एफएम स्टेशन सुबह सुने को अलग तीज को गीत पेलाकृत आगे हो कि जस्त मई लगी जे हो हमें तीज मना तर दस पंद्रह दिन अगाड़ी त्यो तो पॉजिटिव तरीका घर घर में भेला भर माइती माइती में भेला भर फुर्सि दीदी बहनी दस पंद्रह दिन अगड़ी देखने अब साइ खा खाने सामा तरीका मेने कमती में दस दिन अगड़ी देखने सकारात्मक तरिकाले जुन हाम्रो फरिया चोली हाम्रो नेपाली पुरानो संस्कृति छ त्यसलाई झल्काएर नाचेर गाएर उपवास भन्ने विषयमा त आफ्नो स्वास्थ्यअनुसार आफ्नो अवस्थाअनुसार यहाँ हाम्रो म्याडमले पनि भनिसक्नुभयो त्यो अनुसार हामीले मनाउन सकिन्छ तर एक महिना अगाडिदेखि नै पार्टी प्यालेसमा गएर मनाउने तिज हो कि कुनै डिस्को कन्सर्ट हो कि अब त्यस्तो तरिकाले चाहिँ नमनाउने भन्छ गिता शिवकुटीसँग जान्छु जस्तो यहाँ कुराहरू के आयो भने आर्थिक रूपमा चाहिँ यसले चाहिँ यो सामाजिक सम्बन्धहरूलाई अलिकति बलियो बनायो सामूहिक रूपमा तिज मनाउने कुरा छ यसबाट चाहिँ सन्देशहरू पनि फैलाउन सकिन्छ होइन भर्खरै मैले धेरै कुराहरू सुने होइन कुराहरू सुन्दाखेरि ना। जुन अहिले सङ्घ संस्थाहरूले तिज विशेष कार्यक्रमलाई एक महिना अगाडिदेखि सञ्चालन गरिरहनु भएको छ र उहाँहरू पनि यो तिज एक महिना अगाडिदेखि मनाइरहेको कुराबाट अलिकति चिन्तित भएर मनाइरहनु भएको हो कि जस्तो लाग्छ किनभने अहिले चाहिँ उहाँहरूले सन्देश दिन खोजिरहनु भएको छ महँगा महँगा मं� लुगा गहनासँग होइन हामी दुःख सुखसँग तिज मनाउँ आफ्नो हैसियत अनुसार चलाउ भन्ने किसिमको सन्देश दिइरहनु भएको छ उहाँहरूले र मलाई के लाग्छ भने यो चाहिँ कार्यक्रम गाउँका दिदीबहिनीहरू समिल्दै सुन्नुहुने हुनाले म त्यही किसिमको उदाहरण दिन्छु हामीले साग पकाउँदा मासुको मसला गऱ्यौँ भने सागको नेचुरल जुन टेस्ट हुन्छ त्यो चाहिँ हराउँछ त्यसै गरी यो तिज मनाइरहने जुन परम्परा छ यो चाहिँ हामीले दुई दिन मनाउने गरेका थियौँ अथवा पञ्चमीसम्म मनाइन्छ तीज र त्यसलाई एक महिना अघिदेखि मनायौँ भने त्यही साग पकाउँदाखेरि मासुको मसला राख्दा जसरी त्यसको नेचुरल टेस्ट हराउँछ त्यसै हाम्रो संस्कृति जगेर्ना हुने होइन त्यस चाहिँ बिग्रिएर जान्छ बङ्गिन्छ जस्तो मलाई लाग्छ किनभने हाम्रा पुर्खाहरूले तिज चाहिँ एक महिना अगाडिदेखि मनाउँदैनथे र मैले मेरो बिहा गरेकै साल तिजमा निस्कँदाखेरि सायद गहना सहना मजाले लाएर निक्लेको थिएँ र म पशुपति डाँडामा पुगेपछि एकजना गाउँतिरको दिदी बहिनी निक्लिनु भयो र मेरो तिलहरी छुँदै उहाँले भन्नुभयो आहा कति राम्रो तिलहरी भन्नुभयो र त्यो कुराले मलाई मन छोयो मैले लाएको गहनाले त उहाँ त कल्पाउनु भयो मैले गरेको व्यवहारले कसैले अनुकरणीय सम्झेर मलाई सम्झिनु तर मैले कसैलाई कल्पाएँ भन्ने मैले त्यहाँबाट सन्देश पाएँ र विश्वमा धेरै महिलाहरू छन् हामीले एग्लिन टाइन्जेबको कुरा सुन्छौँ झाँसीकी रानीको कुरा सुन्छौं अहिले प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको कुरा सुन्छौं चीनमा पनि धेरै महिलाहरू थिए त्यस्ता हाम्रै देशका मङ्गलादेवी सिंहको कुरा सुन्छौँ अनि साहना प्रधानका कुराहरू सुन्छौँ उहाँहरू मङ्गा मङ्गा लुगा गहना लाएका घरमा चिनिनु भएको होइन हाम्रो वास्तवमा विचार उच्च हुनुपर्छ सा। र सानोतिनो भए पनि हामीले कसैलाई सघाउनका लागि हामीसँग धन सम्पत्ति टन्न पर्दैन पवित्र विचार भइपुग्छ बुढाबुढीले बोकेको पोको एकछिन समाइदियौँ भने पनि उहाँहरूलाई राहत मिल्छ कोही लडेको मान्छेलाई देख्दा हाँस्नुको सट्टा यसो ए के भयो भनेर बुझिदियौँ भने पनि उसलाई राहत मिल्छ हामीले त्यो तरिकाले जानुपर्छ होला जस्तो लाग्छ र अनि यो अहिले तिज बनाइरहँदाखेरि फिर चाह ग दुख पा सब दीदी बहनी समेट्यौ भिशिम को यह मैं लगे दोलहा सदर मुकाम चरी में यहां का अगुआ महिला जमा भर हमज मनाया थे एक दुईटा कार्यक्रम में मैं भी भाग लिखा रामा गांव का डोगो बोक्ने घास काटने अवरा घाँस करने अनपढ़ महिला बिचरा वहां तीज को दिन वर्त बस्ने दिन जात्रा में गए मंदिर में जाने फुर्सत होते दुई चार डोका घास काटे हतार हतार मंदिर पुगे फर्कन् पर्ने अवस्था रड़किल पन में तीज मनाई कता कता उहाँहरूको मनमा त चोट पुग्न सक्छ र हाम्रो आर्थिक अवस्था पनि खल पुग्छ र मैले छिमेकतिर सुन्ने गरेको छु तिजमा श्रीमानलाई औँठी किन्दे महँगा साडी किन्दे भन्दा र श्रीमानको हैसियत नपुग्दा घरमा कलह भएको र भर्खर एकजनासँग शिक्षक सहकारीमा पनि गफ गफमै हाम्रो कुरा भएको थियो उहाँ भन्नुहुन्थ्यो बोलाइरहन्छन् बोलाकाठा नजा भनौँ कसरी अब ऊ गएर खाएर आए नदे भनौँ कसरी मेरो हैसियत चाहिँ धानोस् मैले गर्नै परेछ भनेर उहाँले भन्नुहुन्थ्यो यस्ता पीडा बेथा बोक्ने मान्छेहरू धेरै छन् र यसले चाहिँ साँच्चै तिज हामी हिन्दू महिलाहरूको लागि पवित्र पर्व हो यसलाई हामीले राम्ररी मनाउनुपर्छ हाम्रो संस्कार मासिना दिनु हुँदैन र यसलाई बङ्ग्याउने पनि अधिकार कसैलाई छ जस्तो लाग्दैन यसलाई बङ्गिन दिनु हुँदैन अब कसैले भ्याइएन अब अरूले त सधैँ टिका लाउँछन् हामी नै लाउँ भनेर दसैँको टिका पन्ध्र दिन अगाडि लगाइएला तिहारको टिका एक महिना पछाडिसम्म लाइएला ला। यसले कतिको सन्देश दिन्छ यो कतिको यो समाजलाई सुहाउँदो हुन्छ त्यो कुरालाई पनि ध्यान दिनुपर्छ र तीज हामीले एक महिना अगाडि मनाउने होइन बरु त्यस्ता जुन समाजमा तीजको दर पनि एक छाक राम्ररी खान नसक्ने दिदी बहिनीहरू छन् हामी हो त्यो ठाउँमा पुगेर ती महिलाहरूलाई ला दर खाने नै दिन चाहिँ राम्रो भोजन गराउन सक्यौँ भने यो चाहिँ उपयोगी हुन्छ कि जस्तो मलाई लाग्छ यो मेरो नितान्त व्यक्तिगत विचार हो र नहुनेका लागि यो काठमाडौँमा एकजना दिदी गर्नुहुन्छ टिकाको कार्यक्रम उहाँले सबै दाजुभाइहरूलाई त्यही टिकाकै दिन बोलाएर टिका लाउनुहुन्छ लक्ष्मी पूजाको दिन अनि त्योभन्दा तिन चार दिन अगाडि बोलाउनु र त्यसले सान्दर्भिकता पाएको छ र यो दर खाने कार्यक्रमलाई पनि जो चाहिँ एक छाक मिठो खान नै पनि अवस्था छ महँगी दिनरात बढेको छ अनि हाम्रो आर्थिक अवस्था यही हो हो त्यस्ता भाठा हामी पुग्यौं र हामीले उहाँहरूलाई दर्खाने दिनमा नै रमाइलोसँग केही भोजन गराउन सक्यौँ भने यो उपयोगी हुन्छ र त्यो चाहिँ हाम्रो संस्कृति पनि हो हाम्रा आमा दिदी पनि तीजको एक दिन अगाडि तीजको व्रतको एक दिन अगाडि भेला हुनुहुन्थ्यो मिठा मिठा पकाएर खानुहुन्थ्यो घरका नितान्त आफन्तहरू त्यहाँ भेला भएर कार्यक्रमहरू गर्नुहुन्थ्यो त्यसै हाम्रो यो तीज मनाउनु पर्छ भन्ने मलाई लागिरहेको छ प्रश्न के आयो र उहाँको कुरा के आयो भने जसका लागि हामीले कार्यक्रम गरिरहेका छौँ होइन सिङ्गो राज्य विपन्नको लागि लागेको छ त पुग्न सकेका होइन हामी तिज कार्यक्रम लिएर त्यहाँ पुग्न सक्ने अहिले तत्कालको अवस्था छैन त सक्दैनौँ भने होइन किनभने हामीसँग बजेट छैन स्रोत छैन साधन छैन त्यहाँ जान सकिँदैन होइन अहिले पनि हामीले चाहिँ केही स्रोतहरू पर्सनल स्रोतहरू जुटाएर चाहिँ कार्यक्रमले सन्देशहरू होइन सकारात्मक सन्देश दिनको लागि मात्रै यो सुरुवात गरेका हौ यो एउटा चाहिँ त हो का मा यो सर्वेसर्वा होइन त्यसैले अर्को कुरा के छ भने जस्तै गीताजीका कुरामा गाउँसम्म जानुपर्छ एकदम म सहमत छु अझ हामीले हिजो गरेका आजै गरेका कार्यक्रमहरूमा पनि यो चाहिँ प्रत्येक वार्डमा प्रत्येक टोल टोलबाट चाहिँ यस्ता कार्यक्रमहरूमा महिला दिदी बहिनीहरूलाई सहभागी गराउनुपर्छ र उहाँहरूलाई चाहिँ हौसला प्रदान गर्नुपर्छ भन्ने मान्यता लिएको छौँ हामीले त्यो एउटा पाठ सिकेका छौँ होइन तर यद्यपि के हो भने दर भनेर एकदम राम्रो परिकारहरू खुवाएको अथवा खाने खाएको होइन अनि तिज भनेर एकदम ठुल्ठुलो होटलमा एकदम धेरै महँगोसँग तिज मनाको यो अहिले गरेको कार्यक्रम पनि होइन र हामी एक महिना अगाडि छैनौँ हामी मात्रै तपाईँको दुई गते तीज आउँदैछ हामीले सत्ताइस गतेबाट बत सुरु गर्यौँ भने कति दिन अगाडि हो तपाईँ आफै गर्नुहोस् होइन र अर्को कुरा चाहिँ मात्रै हामीले त्यो अगाडि किन यो कार्यक्रम गऱ्यौँ त भन्दा हामीले भोको बस्नु हुँदैन होइन कतिपय हाम्रो आमाहरू मेरै आमाले के गर्नुहुन्छ भने भोकै बस्नुहुन्छ बेलुका बुबाको बुढाको पानी खानुहुन्छ होइन भोकै नबस्नुहोस् अनि खाली पेटमा त्यो खुट्टाको पानी त तपाईँको दिनभरि हिँडेर त्यो फोहोर खुट्टाको पानी खाएपछि त्यहाँ किटाणुहरूले कति आक्रमण गर्छ क्या तस्तो खाल कोई नगर यह स्वास्थ्य कमजोर नबनाऊ हमी सकारात्मक लि तच्छा व्रत बस् हमी तीज मना भारे तब व्रत नबस् भारे भोक नबस् भार संस्कृति को जगणा करूं संस्कृति का संरक्षण करूं सही ढंग ने करूं भदेश का साथ हमने कार्यम संचालन कर हूं रामी यद्यपि इस तड़क भटक का साथ इस आर्थिक क्रियाकलापे एकदम असर पर्ने किसी एकदमें हमी यो अलिकति अगुवाई करने महिलाहरूले मात्रै गरेको पनि होइन यसलाई चाहिँ अलिकति ग्रामीण क्षेत्रमा पनि यसको सन्देश जाओस् है यो चाहिँ सहरमा बस्ने महिलाहरू अथवा अलिकति नेतृत्वमा पुगेका महिलाहरूले पनि यसरी तिज मनाएर भन्ने खालको सन्देश गाउँमा जाओस् र यो सुरुवात हो हामी पछिल्ला दिनमा गाउँमा पुग्ने कोसिस गर्छौँ भन्ने सन्देशका साथ कार्यक्रम म तपाईँलाई यहाँ अर्को कुरा जोड्छु एउटा कुरा चाहिँ के आयो भने हामीले अलिकति अगाडि बढायो काठमाडौँ जति अगाडि त बढायो त्यसले एउटा प्रवृत्ति के जन्माउन सक्छ भन्दा नेपालमा एउटा उखान छ मैले त्यो उखान प्रयोग गरेँ बाख्राको सङ्ख्या घट्यो भन्दा बाघ भन्ने चिन्ता पो हो कि ल्याउने तिहार अगाडि ल्याउने चिन्ता त त्यतातिर तपाईँले नलानु होला किनभने दसैँ दसैँमै आउँछ तिहार तिहार नै आउँछ होइन किनभने तिहार भाइ टिकाकै दिन टिका लाइन्छ अनि दसैँको टिका टिकाकै दिन लाइन्छ होइन यसलाई विकृति ल्याउने काममा कोही लाग्छ भन्ने मलाई लाग्दैन लाग हामी एकदम विश्वस्त छ मात्रै तिज भनेको चाहिँ दहर खाने अहिले पनि भन्नु सक्नुभयो होइन हा हाम्रो छोरलपाका म्याडमले यो चाहिँ स्वास्थ्यको हिसाबले पनि लानु छ तसमा तपाईँको दिन म माइत जान्छु भने मेरा छोराछोरीलाई कसले दर खुवाउँछ उनीहरूले पनि खानु त पऱ्यो नि मेरा पनि नन्दा आमाजु नि अनि मेरा पनि सासु ससुरालाई खुवाउनु पऱ्यो नि अनि मेरा पनि अरू त्र साथीभाइ आउँछन् तिनीहरूलाई पनि खुवाउनै परौँ भने म चाहिँ माइत जाने अनि मेरो घरमा चाहिँ खाली बस्ने मेरा छोराछोरलाई दर्खाउनु परेन मेरा छोराछोरीलाई चिज आउला होइन त्यो कुराले गर्दा अलिकति होला अब काठमाडौँतिरको ठुला सहरहरूमा एक महिना अगाडि मान्ने अथवा त्यसलाई विकृतिगत रूपमा ल्याएको पनि हामीले देखेका छौँ नदेखेको छैन तर अहिले हामीले दोलाखामा जे गरिरहेका छौँ त्यो चाहिँ हामीले दुई चार दिन अगाडि भेटघाट गरौँ यो त सामाजिक भेटघाट हो यो एउटा प्लेटफर्ममा चाहिँ हामी सबै क्षेत्रका महिलाहरू हामी सामाजिक अभियानमा लागेका महिलाहरू हामी सामाजिक रूपान्तरणमा लागेका अनि अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरू यो सबैको एउटा चाहिँ ग्यादरिङ गरौँ एउटा चाहिँ यसले चाहिँ सही सन्देश दियोस् भनेर मात्रै यसको चाहिँ मात्रै तिजलाई फोकस गरेर यो कार्यक्रमको आयोजना गरेको तपाईँहरू न डराउनुहोस् हामीले त्यस्तो खालका खोजेका होइन चरीकोट भनेको त्यति विकर्षित ठाउँ भनेर म भन्दिनँ धेरै वर्ष पनि भएको छैन हामीले चरीकोटमा चाहिँ तिज मनाउन थालेको तिज आउनुभन्दा चार पाँच दिन अगाडिदेखि तिज मनाउनु भेला भएर तिज मनाउनु अनि सामान्य तरिकाले तिजको गीतहरू गर्नु सामाजिक गर्नु अघि भने जस्तै हाम्रो कमला म्यामले भने जस्तै त्यो त सकारात्मक नै हो भड्किलो तरिकाले तीज नमनाउनु भन्ने कुरा राम्रै पनि हो अब चार पाँच दिन अगाडिदेखि तिज मनाउनुलाई खासै नेगेटिभ मचाइल है यसपछि हामीसँग यो आजको छलफलले चाहिँ कस्तो हो भने आफ्नो संस्कृतिलाई निरन्तरता दिँदै विश्व कहाँ पुगिसकेको छ विज्ञानले कस्ता कस्ता आविष्कार गरिसकेको छ आकाश पताल ब्रह्माण्डलाई नै मानिसले आफ्नो कब्जामा लिने जमर्को गर्दैछ नयाँ खोज र अनुसन्धान बाट विकसित देशहरूले नयाँ धरातलबाट विश्वलाई उठाउने अथवा परिवर्तन गर्ने प्रयत्नहरू गरिरहेका छन् तर हाम्रो मुलुक एक्काइस सौ शताब्दीमा आइपुग्दा पनि नागरिक असमानताको कारणले हामी पिरोलिरहेका छौं यो तीज विशेष कार्यक्रमले पनि के चाहिँ गर्न खोजेको हो भने हामीले विकृति विसंगति होइन यो हामी नेगेटिभतिर नजाउ यो दुई चार दिन अगाडि मान्नुमा त्यत्रो आपत्ति होइन हामीले अहिले विशेष गरी अहिले दुईटा कार्यक्रमको मकसद चाहिँ के हो भन्दा हुँदा खाने र हुने खानेहरू बीचको खाडललाई पुर्नको लागि र यो खाडल कसरी पुर्न सकिन्छ त भन्दा सम्पूर्ण महिलाहरू एक ठाउँ भएर जुन हामीले पोषणयुक्त खाना चाहिँ तीजमा खान पाउँदो रहेछ विशेष गरी महिलाहरूले त्यो पोषणयुक्त खाना हुने खाने महिलाहरूले मात्र होइन हुँदा खाने महिलाहरूलाई पनि भोलि हुने खाने बनाउनको लागि यो राज्यलाई एउटा हामीले चाहिँ तीजलाई एउटा माध्यम बनाएर यो चाहिँ हामीले अधिकार अधिकारको छलफल गर्ने एउटा प्लेटफर्म बनाएको यहाँहरूले के नबुझोस् अथवा कन्फ्युज के नहोस् भने दुईटा कार्यक्रम मनाइरहँदा हामीले सफा सुगर लुगा सामान्य हामीले खीर केही पनि छैन खीरबाहेक स्वास्थ्यको लागि पनि अत्यन्तै राम्रो छ अनि लाउने लुगामा पनि अत्यन्तै राम्रो छ हाम्रो भड्काव केही पनि छैन त्यो भएको हुनाले हामी यथास्थितितिर फर्किने कि पश्चगमनतिर फर्किने कि हामी अग्रगमनतिर जाने एक्काइसौँ शताब्दीको जमानामा हामीले तीजलाई एउटा के माध्यम मात्र बनाएको हो भने म दुईटा कार्यक्रममा आफै सहभागी भएको हुनाले यहाँ दुई पक्षको कुरा आएको हुनाले मात्र मैले यो बोल्न मलाई एकदम मन लागेको हुनाले होइन अर्को कुरो म एउटा राजनीतिक कर्मी पनि भएको हुनाले मैले बुझेको मेरो बुझाइ मेरो अनुभूति भनेको नेपाली महिलाहरू अहिलेसम्म के छ त भन्दा नेपाली महिलाहरू जन्मिँदा अर्काकै लागि जन्मिन्छ अनि हुर्किँदा पनि अर्काकै लागि हुर्किन्छन् अनि हामी बाँच्दा पनि अर्काकै लागि बाँच्छन् अनि नेपाली महिलाहरूलाई हप्काएर धप्काएर कजाएर अत्याधिक मात्रामा काममा लाउँछन् हाम्रो समाजमा एउटा परम्परा नै बनेको छ यो परम्परालाई तोड्नका लागि पनि हो यो महिलामा माथि जुन शोषण छ महिलामाथि जुन दमन छ त्यो दमनलाई तोड्नको लागि पनि हाम्रो संस्कारभित्र त्यस्तो पनि छन् त्यस्तो कुरीतिहरू पनि छन् त्यो कुरतिलाई तोड्न र हुने खाने महिलाहरूलाई जस्तै हुँदा खाने महिलाहरूले पनि त्यो खालको हाम्रो राज्यको जुन खालको चाहिँ अहिलेको आर्थिक अवस्था एकदमै डामाडोल छ हो अहिले प्रत्येक पाउने तीन करोड़ नेपालीहरूलाई चाहिँ एकजना नेपालीको थाप्लोमा कति हजार ऋण छ त भन्दा उन्नाइस हजार ऋण पर्छ हाम्रो त्यो औकातले भ्याउँदैन औकातले नभ्याउने अवस्था हाम्रो राज्यको त्यो खालको चाहिँ हाम्रो मुलुकको चाहिँ एउटा आर्थिक त्यो खालको आर्थिक अवस्थालाई पनि एउटा चाहिँ मजबुत बनाउनको लागि र हामी आफै महिलाहरू अहिले त आत्मनिर्भरता हामी आफै महिलाहरू स्वावलम्बी अनि देशलाई समृद्धि बनाउनको लागि कसरी बनाउन सकिन्छ भन्ने कुरामा पनि र विशेष गरेर चाहिँ जुन निम्न वर्गको अत्यन्तै ते निम्न वर्गका महिलाहरू छन् ती महिलाहरूले भोलिका दिनमा पोषणयुक्त खाना पाउनको लागि सधैँभरि तिसको दिन मात्र होइन सधैँभरि त्यो खाना पाउनको लागि पनि यो कुरालाई अझ हामी कसरी एड्रेस गर्न सक्छौ र त्यो वातावरण कसरी हामी देशमा सिर्जना गर्न सक्छौ भन्ने सन्देश अथवा त्यो खालको प्लेटफर्म तयार गरेको दुईटा तीज विशेष कार्यक्रम हो यसलाई चाहिँ मिडिया सेक्टरले पनि यसलाई पोजिटिभ लिनुपर्छ अघि नै भन्नुभयो साथीहरूले काठमाडौँको चाहिँ एकदम महँगा महँगा रेस्टुरेन्टमा गएर खाने अनि एकदम विकृतिहरू फैलाउने त्यस्तो खालको होइन हामीले यहाँ चाहिँ के गरेको छौँ तीजको दिन त आफ्नो घरमा मान्ने हो सामूहिकता भनेको नै के हो भन्दा किन महिलाहरूले यहाँ दबायो त किन महिलाहरूले समान अधिकार पाएन भन्दा हरेक कुरा चाहिँ व्यक्तिगत भएको हुनाले हामीले समान अधिकार नपाएको होइन आदि युगमा हामी समान थियौँ अझ पुरुष भन्दा हामी माथि थियौँ हम चलो करको पूंजीवा व्यक्तिगत हमी महिला असरो दर्जा को रूप में हेरने आंखा तो उन्हें जो खाले हम राज्य को विवेदीकरण नीति अंत्य कोई हमारे संस्कार को नाम में हिजो को जिन कती कृति अंत्य का निम्पति और हम संस्कार में जुन खाल पोजिटिव पक्ष छो पॉजिटिव पक्ष अज निरंतरता दीजिए अज राम बनाने का निम्बितीज विशेष कार्यक्रम बनाक इसल मैं अत्यंत सकारात्मक ढंग ने लिंक हर नकारात्मक लिनु हुँदैन हामी आम नेपाली महिलाहरूले आम नेपालीहरूले हरेक का कुरा हाम्रो एटिच्युड बनाउनु पर्छ भन्ने मलाई लाग्छ हामीले जस्तो संयुक्त कार्यक्रम गरेका छौँ यसकै चाहिँ विरोध होइन वास्तवमा यो चाहिँ सन्देशमूलक कार्यक्रम छ जुन काठमाडौँमा मनाउने कुरा अनि चरीकोटमै पनि धेरै धनी महिलाहरूले चाहिँ बिस हजारको अठार हजारको साडी लगाउने सात हजारदेखि बाह्र हजारसम्मको चुरा लगाउने यसरी मनाएको कुरामा चाहिँ अब वास्तवमा यो चाहिँ अलिकति विकृति नै हो र म चाहिँ सामान्य के गर्न चाहन्छु भने सबै साथीहरूले भनिसक्नुभयो पहिला चाहिँ अब तीज किन मनायो भन्दा बुहारीले चाहिँ धेरै तनाव सहनुपर्ने मिठो कुरा खान पनि नपाउने बुहारीले चाहिँ अब बास्मा भन्यो भने अगातीसँग ढिँडो पनि खान नपाउने परिस्थिति असारभरि काम गरेर थकित भएर अब यदि को अवसर नहुने भने त उसले माइत जान पाउँदैन र माइत गएपछि त छोरी धेरै दुःख गरेर बर्खामा भिजेर काम गरेर दुःख गरेर आई यसलाई चाहिँ मिठो खुवाउनु पर्छ भनेर आमाले पनि बनी बुतो जसरी जे गरेर भए पनि एक छाक लागि जुटाउने हिसाबले ती मनाइ तर अहिले अब माइत जाने प्रविधि पनि थोरै घटेको छ कारण के हो भन्दा आर्थिक नै रहेछ होइन आर्थिक अभावले गर्दा नै मान्छेलाई चाहिँ यो बाध्य बनायो तर अहिले आफै केही महिलाहरू चाहिँ आफै आत्मनिर्भर हुनुहुन्छ के ठिक के बिठिक भनेर छुट्याउन सक्ने हुनुभएको अब आम रूपमा हेर्ने भने धेरै महिलाहरू पछाडि पर्नुभएको छ अब उहाँ पहिला त आफ्नै के हुनु सक्षम हुनु अहिले अब ग्रामीण क्षेत्रमा जस्तो हाम्रो बस्नेत म्याडमले भने जस्तो ग्रामीण क्षेत्रमा सबै एकैचोटि परिवर्तन भन्ने कुरा त्यति सजिलो यसै प्रसङ्ग मलाई एउटा एकदम याद आयो हाम्रो जवाहरलाल नेहरूले चाहिँ उहाँको मिल्ने साथीले घरमा खानाको लागि निमन्त्रणा गर्नुभएछ अब उहाँलाई चाहिँ के आशा थियो भने यो मिल्ने साथी त्यो साथीको छोरो चाहिँ असाध्य धेरै गुलियो खाने छोरालाई चाहिँ परिवर्तन गरिदिनुहुन्छ भनेर घरमा बोलाउनु भएछ खानासाना व्यवस्था भयो खानुभयो गपसप भयो अन्तिममा जवाहरलाल नेहरूलाई साथीले के भन्नुभएछ भने तपाईँले एउटा कुरा चाहिँ मलाई सहयोग गर्नु पर्यो मेरो छोरा असाध्य धेरै गुलियो खान्छ उसलाई चाहिँ तपाईँले परिवर्तन गरिदिनु पर्यो भन्नुभयो जवाहरलाल नेहरू चाहिँ अब आफै धेरै गुलियो खाने यो बोल्नु ठीक छैन अनि चुप लगाएर फर्किनु भएछ यो त ठूलो नेता भयो साथी भनेर बोलाएँ उहाँले त केही सहयोग गर्नु भनेर मलाई दुःख पनि लागेको छ पन्ध्र दिन पछाडि फेरि जानुभएछ साथीको घरमा अनि अस्ति तपाईँले भनेको कुरा मैले मानिन यो चाहिँ ठुलो भएछ भन्ठान्नुभयो होला तर अब म चाहिँ एकदमै धेरै गुलियो खान्थेँ म आफै परिवर्तन भएर आएको छु त्यही भएर म छोरालाई पनि सम्झाउँछु भनेर छोरालाई पनि म पनि यस्तो यस्तो थिएँ बाबु मैले त्यही भएर तिमीलाई चाहिँ म आफै बेटिक थिएँ कुरा गर्न सकिनँ अब म ठिक भएर आएको छु त्यही भएर तिमी पनि अब परिवर्तन हुनुपर्छ तिमीले गुलियो खाँदाका बेफाइदाहरू यही हुन् अल्छी लाग्छ मोटो हुन्छ सुगर हुन्छ सारा कुराहरू गरे डायबेटिज हुन्छ भने जस्तो कुराहरू गरेपछि ऊ कन्भिन्स भएका थिए अरे वास्तवमा कुनै पनि कुरा गर्नको कु लागि हामी जति धेरै अब लेक्चर दिन सजिलो छ व्यवहारमा गर्न गाह्रो छ ग्रामीण क्षेत्रमा अब आर्थिक अभाव नै सबैभन्दा महत्वपूर्ण पक्ष हो अहिले अब केही व्यवसाय पेसा गरेर महिलाहरू चाहिँ परिवर्तन गर्दै हुनुहुन्छ अब आगामी दिनहरूमा यो चाहिँ अवश्य परिवर्तन हुन्छ तिजकै कुरालाई लिँदाखेरि दसैँ र तिहार पनि जोडियो होइन त्यसमा पनि म केही भन्न चाहन्छु किनभने तीज पनि त हामीले व्रत बस्ने दिनलाई धेरै दिन मनाएको त छैन नि होइन त्यस्तै टिका लगाउने दिनलाई पनि धेरै दिन त मनाइँदैन त्यस्तै नै दसैँमा त हामीले त्यो घटस्थनादेखि नै खसी काटेर खाने थालिन्छ नि त सबैजना छुट्टी दिएर रमाइलो गरेर खाइन्छ तिहारमा पनि त हामीले दिपावली आयो भनेर जे होस् पाँच दिन अगाडि नै हामीले मनाइन्छ एक दिन टिका लाइन्छ त्यस तीज पनि एकै दिनले पुग्दैन जे त्यतिकै अगाडिदेखि खाने रमाइलो गर्ने त्यो चाहिँ गर्नु एउटा राम्रो नै हुन्छ सक्ने नसक्नेको कुरा गर्दाखेरि कम्पलसरी छैन नि त यसमा पनि जसले जुन किसिमबाट मनाउन सकिन्छ जस्तै अब पार्टी प्यालेसमा कुनै पनि एउटा संस्थाले दिन्छ टिकट सिस्टम राख्छ पाँच रा सयको तर सबैलाई जबरजस्ती त गरिएको छैन सक्नेले गएको छ राम्रो राम्रो साडी गाना प्रदर्शन गराएको फर्स्ट भएको छ कम्पिटिसनमा भाग ल्याएको त्यो पनि उनीहरूको राइट हो किन आफ्नो छ क्षमता लगाउन मन छ उसले बाक्सामा राखेर कुहिना लाछ त्यस्तो प्रोग्राम भइदिए पनि त म लगाउँथे देखाउथे भन्ने चाहना छ त्यो पनि दिनुपर्छ र चाहिँ नसक्नेलाई त्यहाँ कम्पलसरी छैन र चाहिँ अब आज सामान्य खिर तरकारी गरेर खाइयो यो पनि एकदमै राम्रो छ किन सबै जे एउटा समाजको जुन पिछडिएको तल्लो वर्ग भनिन्छ तर त्यहाँ पनि प्रतिनिधि त पुगेको छ त्यहाँको पनि प्रतिनिधित्व भएको छ उहाँ पनि आउनु भएको छ केही सन्देश उहाँ पनि यसमा सहभागी हुनुभएको छ फेरी उहाँले गएर आफ्नो वर्गकोलाई फेरि उहाँले प्रतिनिधित्व गर्नुहुन्छ नि सबैजना नै भेला हुनुपर्छ सबैजनाले नै गर्नुपर्छ भन्ने त्यसमा चाहिँ हुँदैन किन एउटा प्रतिनिधि आउनु भएको छ सबैवटाबाट आउनु भएको छ यहाँ सिक्नु भएको ए यो किसिमले गर्दा पनि त हुँदो रहेछ भने उहाँले एउटा के त भन्दाखेरि स्वास्थ्य एउटा शिक्षाको रूपमा लिएर फेरि गएर आफ्नो सामान्य त्यहाँको जनतालाई भेला पारेर फेरि त्यही किसिमबाट रमाइलो गरौं सामान्य खीर अचार बनाएर खाउ न त भनेर उहाँले त्यहाँ गएर फेरि यो सन्देश दिन पनि सक्नुहुन्छ त्यस सबै हामी तल्लो लेभलमा मात्रै नसोचौं कि माल लेभलबाट पनि हामीले गर्दै गएको जुन कार्यक्रमहरू छ यसले गर्दाखेरि महिलाहरूको चेतना चाहिँ चे, धेरै नै अभिवृद्धि भएको छ पहिलाको रूपमा हेर्दाखेरि महिलाहरूले आफ्नो कामलाई सकाइ उरी बच्चा बच्चीलाई ल्याएर भए पनि सबैजना सहभागी हुनुपर्छ यसरी जुन हाम्रो संस्कृति जुन कल्चर यो तिजलाई चाहिँ मनाउनुपर्छ र चाहिँ त्यति धेरै अगाडि होइन अहिलेको कुरालाई लियो भने एउटा एक महिना मलमास परेको कारणले नै यसलाई लामो देखिएको छ तर वास्तवमा त्यस्तो साह्रो एक दुई महिना अगाडि त मनाउने गरेका छैन त्यही तिन चार दिन अब चरिकोटमै भनौँ भने पनि अहिलेसम्म पाँच छवटा पार्टी नै भयो होला आखिर सबैको चाहिँ सहभागी जितो भएको छ त्यस गर्दा अगाडि त खासै मनाउँदैन अब ठिकै छ हुने खानेले गर्छ होला त्यसमा पनि हाम्रो केही दुविधा छैन गर्न सक्नेले गरोस् तर सबैलाई यो बाध्यता नहोस् कि राम्रो साड़ी लाउनै पर्छ राम्रो गहना लाउनै पर्छ त्यो विकृति नहोस् आफ्नो क्षमता अनुसारको सफा स्वच्छ लुगा लाएर सफा एकदम स्वच्छ पोषणयुक्त खाना खाने ठाउँमा सहभागी हुनु आफ्नो इच्छा अनुसारले जानु रमाइलो गर्नु यो स्वास्थ्यको लागि पनि र शिक्षा सन्देशको लागि पनि राम्रो छ र यसमा चाहिँ हाम्रो सामसामयिक कुराहरू हुनुपर्छ गीतहरू बजाएर होइन कि महिला आफैले आफ्नो गुनासो पाउने हालको चाहिँ सुरुदेखि नै जान्छु म गीताजीको कुरादेखि नै उहाँले भन्नुभयो कि सदरमुकामको अग्रणी महिलाहरूले मात्रै मनाउनु भयो त्यस्तो हुँदैन ग्रामीण भेटको कुटो गोदालो गर्ने महिलासम्म पुगेन भन्नुभयो हामी त्यसमा सहमत छौँ किनभने हामीले ग्रामीण भेटको कुटो गर्ने महिलासम्म हामी नै जानको लागि चाहिँ सन्देशमूलक कार्यक्रम गरेका होइनौ किनकि हाम्रो यो कार्यक्रमले उहाँहरूलाई नै एउटा सन्देश के होस् भने पुरानै लुगा पनि सफा गरेर धोएर लाए नमिठै भए पनि सबै मिलेर बसेर खाएदेखि मिठो हुन्छ आफ्ना आत्मसन्तोष हुन्छ भन्ने सन्देश उहाँहरूलाई जाओस् र उहाँहरूले पनि त्यही तरिकाले तीज मनाओस् भड्किलो तरिकाको सुनेर पनि उहाँहरूले आफ्नो मन खिन्न बनाएर बस्नु नपरोस् छडके विलाई नभए पनि सुनगहना राम्रो साडी नभए पनि तीज मनिदोरहेछ भन्ने सन्देश जाओस् भनेर हामीले कार्यक्रम गरेका हौ तर त्यसमा विकृति विसङ्गति बढाउनको लागि होइन अब हामी कार्यक्रमको अन्तमा छौँ कार्यक्रमको अन्तमा यो समस्याहरूको समाधान कसरी गर्न सकेला अन्तमा यसको समाधान कसरी गर्न सकिन्छ भने यसलाई अधिकार खोज्ने दिनको रूपमा हामीले लानु हुँदैन अधिकार खोज्ने दिन नारी दिवस भनेर आउँछ यसो गर्दा ती बाङ्गिन्छ र यसमा कुनै किसिमको राजनीतिक जलप लगाउने अधिकार पनि हामीलाई छैन यसो गर्दा पनि यसको महत्त्व घटेर जान्छ र हामीले जसरी हाम्रा आमाहरूले मनाउनुहुन्थ्यो त्यसै गरी दसैँ पन्ध्र दिनै मनाउने चलन छ अहिले पनि पन्ध्र दिन मनाइन्छ तिहार छ सात दिन मनाउने चलन छ त्यसै गरी मनाइन्छ माघे सङ्क्रान्ति एक दिन मात्रै मनाउने चलन छ अनि जनैपूर्ण एक दिन मात्र मनाउने चलन छ त्यसलाई म्याएर पुरुषहरूले जनैपूर्ण विशेष गरी पुरुषहरूको पर्व हो त्यसलाई वर्ताल मनाउन थाल्नु भएको छैन र यो तिजलाई पनि हामीले जसरी पहिलादेखि मनाउँदै आएका थियौँ त्यसै गरी मनाउनुपर्छ जस्तो लाग्छ र भन्ने गर्छन् मान्छेहरूले कुनै देश बिगार्नु छ भने त्यसको कल्चरमा हान्नुपर्छ र कुनै मान्छेलाई मार्नु छ भने त्यसको कल्चरमा हान्नुपर्छ भन्ने गर्छन् र पक्कै कल्चर धमिलियो भने हामीलाई यसले असर गर्छ र यसलाई धमिल्याउने काम हामीले गर्नु हुँदैन जसरी हाम्रो हैसियत अनुसार हाम्रो इच्छा अनुसार हामीले गर्न पाउने र हामीले गर्नुपर्ने दुईवटा कुराहरू हुन्छन् हामीले आफूले गर्नु कुरा गरिसकेपछि मात्रै गर्न पाउने कुरातिर हामी लाग्नुपर्छ होला अधिकार खोल्न भन्दा पहिला कर्तव्यबोध हुनुपर्छ हामी आफै कर्तव्य भएर अनुकरणीय भएर देखायौँ भने पक्कै पनि यसले केही न केही सन्देशमूलक काम गर्छ भन्ने मलाई लागेको छ यसपछि हामी कमला बस्नेतबाट तपाईँले समस्या भन्नुभयो वास्तवमा मैले यसलाई समस्या नै देख्दिनँ किनभने यो तिज चाहिँ चार पाँच दिन अगाडि मनाउनु समस्या हो भन्ने मलाई लाग्दैन मेरो आफ्नो विचार अब अहिले भएका अन्तर्क्रियाको आधारमा सदरमुकाममा रहेर दुई चार दिन अगाडि चिज मनाएर सन्देश दिन खोजेका हौँ होइन यसलाई समस्या निम्त्याउन खोजेका होइनौँ यद्यपि यदि यो समस्याको रूपमा जान्छ भने त्यो अर्को समस्या आउन सक्छ फेरि म के भन्छु भने यो समस्या होइन तथापि हामीले जबसम्म नेपाली महिला र पुरुषहरूको जुन बिचमा रहेको खाडल छ त्यो खाडल बराबरी हुँदैन जबसम्म चाहिँ समान रूपले महिला र पुरुष चाहिँ अगाडि बढ्न सक्दैनन् जबसम्म महिलाहरूको चाहिँ चेतनामा वृद्धि हुँदैन त्यो बेलासम्मको लागि हामीले यो कार्यक्रम गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ किनभने हामीले चाहिँ महिलाहरूलाई अलिकति एउटा चाहिँ तपाईँको ग्यादरिङ गर्ने एउटा दिन हो त्यो विशेष गरेर त्यो दिनमा चाहिँ महिलाहरूलाई चाहिँ शुद्ध स्फूर्त रूपमा उहाँहरूलाई आफ्नो विचार राख्न दिनु सक्नु पऱ्यो अनि उहाँहरूले आफ्नो भावना पोख्न सक्नु एटा चाह मूर आपूला चिन्न सकू पर्यो विभिन्न समय आभिन्न फोरम आपि तो भी दिन स्वतंत्रता को दिन होना पाने पीज में हमीर बोलना पाश भम ग्रामीण महिला बुझाई रखे हो तो एटा क्या रहो अ समस्या को रूप में तब हमी जो संचार कर्मी को क्षेत्र हमी साजिक कर्मी को क्षेत्र अथवा राजनीतिक कर्मी को क्षेत्र समस्या को रूप में लिने हो इस अर्क रूप लिना सकता मैं अघि नै भनिसकेँ दोलखावासी महिलाहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यसलाई हामीले समस्याको रूपमा लिनु हुँदैन किन चाहिँ चरिकोटमा बस्ने महिलाहरूले चाहिँ चार एक हप्ता अगाडि तिज मनाए हामी किन मनाउन सकेनौँ भनेर यदि दुःख मान्ने हो भने हामी अगाडि बढ्नै सक्दैनौँ यो त सबैले चार पाँच दिन अगाडि एक महिना अगाडि मनाउनुपर्छ भन्ने होइन बाध्यता छैन यसमा होइन कसैलाई जबरजस्ती गरिएको छैन सो त स्पूर्ण रूपमा मनाउने हो आफ्नो इन्ट्रेस्टले आउने इच्छा ल्याउने त्यसैले इच्छा आउनेहरू सहभागी हुनुहुन्छ जो चाहनुहुन्न जो इच्छा गर्नुहुन्न उहाँहरू सहभागी हुनुहुन्न त्यसैले समस्या होइन भन्छु र समाधानको उपाय पनि यहाँ यसमा छैन समस्या नजिक समाधान हुँदैन त्यही कार्यक्रम मार्फत म के भन्न चाहन्छु भने हामी जबसम्म आर्थिक रूपमा बलियो हुँदैनौँ जबसम्म हामीले सामाजिक संस्कार सामाजिक संरचना सामाजिक कृतिहरूको विरुद्ध लड्दैनौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ त्यसैले हामी आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्न हुन म यहाँलाई अनुरोध गर्दछु हामीले आफूलाई सबल बनायौँ भने किन अगाडि बनायो किन पछाडि बनायो किन बोकै बस्ने किन नबस्ने भन्ने कुरामा यो विवाद गरिरहनु आवश्यक छैन महिलाहरूको महान चाड तिजको बारेमा आजको बसमा सहभागी हुनुभएको थियो पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो गीता शिवाकोटी त्यस्तै कुटी डाँडा उच्च माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो विमला दुलाल त्यस्तै गरी सामुदायिक मनोपभोक्ता महासङ्घ दोलखाको सचिव हुनुहुन्थ्यो कमला बस्नेत अन्तर्पाटी महिला सञ्जालको अध्यक्ष हुनुहुन्थ्यो पार्वती खड्गा त्यसै हामीसँग हुनुहुन्थ्यो लक्ष्मी मरासिनी छोरोपा नर्सिङ कलेजको प्रमुख हुनुहुन्थ्यो त्यस्तै गरी रेडियो कार्यक्रम उत्पादक हुनुहुन्थ्यो गीता लक्ष्मी शिवाकोटी त्यस्तै हामीसँग अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य एवं पूर्व संविधान सभाका सभासद शान्ति पाठिन हुनुहुन्थ्यो अमूल्य समय दिनुभयो हार्दिक धन्यवाद आजलाई हामी कार्यक्रमको अन्तमा सकेका छौँ तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो आफ्ना अमूल्य सल्लाह सुझाव दिन नबोल्नुहोला यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम तार्किक निष्कर्ष रेडियो सैलुङ सामुदायिक एफएम एक सय चार मेगा हर्च चरिकोट चरिघ्याङ डोलखा कार्यक्रमको आगामी अङ्कमा हामी अन्य कुनै सामाजिक विषयमा भएको बहस लिएर उपस्थित हुनेछौ ती तिनजेलसम्मका लागि कार्यक्रम उत्पादन टोली सहित म अर्जुनलाई पनि बिदा दिनुहोस् तपाईँको आगामी दिन रचनात्मक बनुहोस् नमस्कार